हर बिहानीले एउटा आशा ल्याउँछ हर बिहानीले एउटा आशा ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ हर बिहानीले एउटा आशा ल्याउँछ मन्द मन्द चिसोले नै बतास ल्याउँछ यसरी दिनै देशमा प्रकोप गए यसरी नै देशमा प्रकोप गए सबै जनतामा डर त्रास ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ सोह्र सत्रको उमेरमा नै त्यस्तो हो कि सोह्र सत्रको उमेरमा नै त्यस्तो हो कि मिठो मिठो यौवनको प्यास ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ आज तिमी मबाट टाढिएकी छौ आज तिमी मबाट टाढिएकी छौ भोलि समयले मेरो पास ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ अन्धकार पुरा छाउँदा त्यो बस्तीमा अन्धकार पुरा छाउँदा त्यो बस्तीमा सोच्दै होलान् शम्भूले प्रकाश ल्याउँछ हर्बिहानीले एउटा आशा ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ हर्बिहानीले एउटा आशा ल्याउँछ मन्द मन्द चिसोले नै बतास ल्याउँछ नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई साहित्यिक अभिवादन टर्क्याउन चाहिए आज पनि साहित्यिक बसाई तपाईँको मनभित्र बस्न सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँलाई आज पनि भेट्नको लागि दर्पण पारीको मित्र राजसँग म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभरि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनालाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान दस बजेको अर्पण खबर पछि करिब एघार बजीसम्म यो बसाइँ बस्नको लागि तपाईँसँगै बोल्नको लागि तपाईँकै भावनामा डुब्नको लागि हामी आउने गर्छौँ तपाईँका भावनाहरू सधैँका लागि अमर रहन्छन् तपाईँका त्यो जीवन्त भावनाहरूमा हामी आवाज मिसाउने गर्छौँ कार्यक्रम मेरो रचनामा रहेर कार्यक्रम मेरो रचना विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न साहित्यिक रचनाहरू फुल्ने गर्छन् तपाईँकै गीत तपाईँकै कथा कविता हाइको मुक्त गजल यी विभिन्न साहित्यिक विधाहरू फुल्ने गर्छन् कार्यक्रम मेरो रचनाको यो बसाइमा तपाईँको त्यो मनभित्रबाट सिर्जिएका रचनाहरूमा हामी आवाज दिने गर्छौँ कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरेँ जसलाई लेख्नु भएको थियो शम्भु कार्केजीले हर बिहानीले एउटा आशा ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ यसरी नै दिनै देशमा प्रकोप गए सबै जनतामा डर त्रास ल्याउँछ मन्द मन्द चिसो नै बतास ल्याउँछ वास्तव निकै सुन्दर रचना छ यो सुन्दर रचनाको लागि शम्भु कार्केजीप्रति पनि आभारी रहे आज पनि तपाईँकै रचनाहरू मेरा पोल्टाभरि छन् तपाईँका ती रचनाहरूलाई म आजको यो बसाइँमा रहेर स्थान दिँदै जाने नै छु तपाईँको त्यो रचनाहरूलाई म वाचन गर्ने जमर्को गर्नेछु आजको यो बसाइँमा रहेर तपाईँको त्यो जीवन्त रचनाहरूमा आवाज मिसाउने गर्छौँ तपाईँका ती रचनाहरू सधैँभरि जीवन्त रहन्छ र तपाईँको त्यो जीवन्त रचनाहरूमा हामी आवाज मिसाउनेछौँ आजको यो बसाइँमा रहेर तपाईँलाई थाहा छ कार्यक्रम मेरो रचनामा रहेर हामी तपाईँको रचनाहरू वाचन गर्ने गर्छौँ यदि तपाईँले रचनाहरू कोर्नुहुन्छ कहाँ पठाउने होला कसरी मेरो रचना वाचन गर्न दिने होला भन्ने कौतुहलता जागिराखेको छ भने तपाईँले हामीलाई मेल पनि गर्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनाको फेसबुकमा गएर पोस्ट पनि गर्न सक्नुहुनेछ तपाईँले आफ्नो फेसबुक पेजमा गएर मेरो रचना सर्च गर्नुभयो भने कार्यक्रम मेरो रचनाको फेसबुक पेज भेट्नुहुनेछ सँगसँगै मलाई मेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको लागि आरजे दीपेन्द्र वान टू थ्री एट जिमेल डट कममा गएर पनि तपाईँले आफ्नो रचनाहरू मलाई पठाउन सक्नुहुनेछ र तपाईँको रचनाहरू म कहाँ आइपुग्नेछन् र सुरुवातमा तपाईँ सबै सबैको लागि यो मिठो आवाज राख्न चाहन्छु त्यसपछि तपाईँको रचनाहरूलाई म क्रमशः वाचन गर्दै जाने नै छु एकैछिन यो मिठो आवाज तपाईँ सबै सबैको लागि आकाशमा उडे पनि धरतीमा झर्नुपर्छ जति लोभ गरे पनि एक दिन मर्नुपर्छ आकाशमा उडे पनि धरतीमा झर्नुपर्छ जति लोभ गरे पनि एक दिन मर्नुपर्छ मानव भए धरतीमा जन्मेपछि हामी सबैले मानव भए धरतीमा जन्मेपछि हामी सबैले गौतम बुद्धले झै ज्ञानको ज्योति छर्नुपर्छ जति लोभ गरे पनि एक मर्नु पर्छ धर्म कर्ममा ध्यान दिनु एकचित्त भए सधैँ धर्म कर्ममा ध्यान दिनु एकचित्त भए सधैँ सेवा गरे दिनदुखीको वैतरणै तर्नुपर्छ जति लोभ गरे पनि एक दिन मर्नुपर्छ चोरी डकैते हत्या हिंसा कालो धन्द होइन चोरी डकैते हत्या हिंसा कालो धन्द होइन संसारले माया गर्ने असल काम गर्नुपर्छ जति लोभ गरे पनि एक दिन मर्नुपर्छ अहङ्कारी दुराचारी बैरी साव सबै त्यागी अहङ्कारी दूराचारी बैरी भाव सबै त्यागी एक हामी भन्ने मानसिकतामा सर्नुपर्छ जति लोभ गरे पनि एक दिन मर्नुपर्छ आकाश मोडे पनि धरतीमा झर्नुपर्छ जति लोभ गरे पनि एक दिन मर्नुपर्छ वास्तवमय आकाशमा हामी जब उठ्छौँ त्यो अब हवाईजहाजमा हुनसक्छ प्लेनमा हुनसक्छ हामी उड्दा उठ्दै उड़ पनि सधैँभरि आकाशमा त हामी उडिरहने नै होइन पक्कै पनि हामी मर्नुपर्छ एक दिन हामी धरतीमा झर्नु नै पर्छ मानिस एक दिन मरेर जानु छ नाङ्गै आयो हामी नाङ्गै पो जानु छ एक खेरि एक दिन लोभ गरेर मात्र हामीलाई के नै हुन्छ र मानव हो हामी सबैजना लोभ गर्न त मन लाग्छ नै तरै पनि हामी मर्नुपर्छ है एक चाहिँ भन्ने कुरा चाहिँ तपाईँ र मैले सम्झनुपर्छ बुझ्नुपर्छ यो कुरा बुझ्यो भने तपाईँ र मैले अवश्य पनि गौतम बुद्धले जस्तै संसारमा ज्योति छर्न अवश्य सक्नेछ हामी संसारमा सबैले माया गर्ने असल मान्छे अवश्य पनि बन्न सक्नेछ सोनम गोलेजीको रचनालाई मैले यहाँनिर वाचन गरेँ जसलाई चाहिँ उहाँले दामन मकवानपुरदेखि पठाउनु भएको थियो हाल उहाँ मलेसियामा हुनुहुन्छ उहाँले अन्त्यमा लेख्नु भएको छ भाइ तपाईँको कार्यक्रम एकदम राम्रो लाग्छ मैले यो कार्यक्रम नेटमा सुने गर्छु रेडियोहरू पनि ब्लग स्पोर्ट डट गएर चाहिँ सुने लाइभ सुने गर्छु भनेर पनि लेख्नु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले मन पराइदिनु कार्यक्रम मेरो रचनालाई तपाईँलाई मन पराइदिनु नभएको भए सायद यो कार्यक्रम तपाईँको माझमा अहिलेसम्म तपाईँसँगै बोल्न त पाउने थिएन होला अवश्य पनि तपाईँको त्यो माया तपाईँ खेको छु तपाईँ सबै सबैप्रति आभारी रहे त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा संस्मरण लेख एउटा सुजन समयोगीजीले लेख्नु भएको उहाँ हाल विदेशतिर हुनुहुन्छ विदेशको व्यवसायमा हुनुहुँदो रहेछ र उहाँको संस्मरण लेखमा हुँदैछ कुराकानी उहाँको संस्मरण लेख अगाडि जोड्न चाहन्छु उहाँ यो असारको बेला पनि छ त्यही त्यसै कारणले गर्दा पनि उहाँले यो संस्मरण लेख कोरेको हुनसक्छ नेपाललाई सम्झेर उहाँको संस्मरण लेखमा चाहिँ सबैले आफ्नो घर परिवारलाई सम्झिरहेको छ जो प्रदेशमा हुनुहुन्छ परदेशमा रहेर पनि आफ्नो गाउँ घर पाखा पखेर खेतबारी आली सम्झिराख्नु भएको छ सम्भवतः उहाँले पनि यस्तै यस्तै कुरा गर्दै हुनुहुन्छ यो रचनामा उहाँको रचनालाई म अगाडि यसरी जोड्न चाहन्छु उहाँको संरचनालाई छुपूमा छुपो चुपु हिलोमा धान रोपेर छोडाउँला छुपोमा छुपो चुपु हिलोमा धान रोपेर छोडाउँला बनाइकुलो लगाई पानी आएर गोडाउँला साँचै म सानो छँदा पढेको त्यो कविताको लै र भाव अझै मलाई कन्ठ छ साँच्चै त्यो सानो म सानो छँदा पढेको त्यो कविताको लैहभाव अझै मलाई कण्ठ छ पानी पर्दा पानीले पानीको कारणले बजेको त्यो स्कुलको जस्तवाला छाना र त्यही जस्तोवाला छानाको आवाजसँगै कक्षा कोठाभित्र पढेको कवितालाई म अझै पनि यो परदेशी ठाउँमा सम्झिराखेको छु साँच्चै असारको पनि आधी दिनहरू बितिसकेका रहेछन् म भने बल्ल इन्टरनेटमा थाहा पाउँदैछु आज कामको हिसाबले भन्ने हो भने त यो असारको महिनालाई सबैभन्दा व्यस्त रहने महिनाको रूपमा गनिन्छ त्यसै कारण पनि यो महिनाभर सबै मानिसहरू मेलापातमा व्यस्त हुन्छन् यो असारको समयमा भएको कारण प्राय सबै ग्रामीण स्कुल कलेज बन्द हुन्छन् र स्कुल कलेजका विद्यार्थीहरू र शिक्षकहरू पनि घरमा नै खेतीपाती लगाउनमा व्यस्त हुन्छन् यो समय मौज मजा गर्ने समय बिल्कुलै होइन अनि पहुनाचार खाने र खुवाउने समय पनि होइन यो असार साउनमा काम नगर्ने मान्छेले धेरै दुःख पाउँछ भन्छन् नि अनिकाल लाग्छन् पनि भन्छन् नि मेरी आमा भन्नुहुन्थ्यो असारमा सुरुवाल लगाउनेले मङ्सिरमा धान चोड्छ उसै पनि भन्ने गरिन्छ नि साउनमा चले ससुरा मङ्सिरमा चले घर भखारीमा केही छैन अनिकालले मर साँचै हो पनि बाली लगाउने र उठाउने समयमा अल्छी मानिसले अनिकालको सामना गर्नैपर्छ पनि मानो रोपेर मुरी फलाउने समय अहिले हो समयको सबैले सही सदुपयोग गर्न नै पर्छ आहा साँच्चै आज मेरो गाउँ घर अनि कति रमाइलो भइराखेको होला है सबैजना माटोमा धान रोप्दा हुन् कोही बारीमा घुमओेर धानको बिउ उखाल्दै होलान् अनि कोही भने खेतालालाई खाजा खुवाउन आलु उसिनेर हरियो ज्यानमार खुर्सानी नुनसँग मस मस पिन्दै हुलन। जब खाजोको समय हुन्छ तब सबै सबैजना वरिपरि डिलमा बसेर मेला हेर्दै जिस्काउँदै घाँसिए मजा हाँसी मजा गर्दै खाजा खाँदै हुन् अनि खाजा सकिए पनि पुन ऊ गीत गाउँदै असारे गीत गाउँदै धान कोदो रोप्दै हुन् कोदो रोपनाको लागि निकालिएको मकै भित्र फलेको त्यो आलु कत्ति मिठो भएको होला हि हिलोमा जिस्काउँदै हिलो माटो मा एक आपसमा छ्यापा छ्याप गर्दै खेतमा काम गर्दा कति रमाइलो भइराखेको होला आज म यो परिदेशी मरुभूमिमा बसेर सुख सुक्खा रोटीसँग चिया चोप्दै झलि झली सम्झिराखेको छु आफ्नै व्यस्तताले गर्दा हिजो आज घरमा फोन पनि सम् गर्नसम्म पनि भ्याइएको छैन त्यही माथि नेपालको नेटवर्क नै ने हो फोन लाग्न पनि साह्रै गाह्रो हुन्छ पानी बेसरी परेको छ अरे भन्ने मात्र सुनेको छु यदि फोन लाग्यो भने मसँग कुरा गर्ने फुर्सद नै कहाँ छ र काकाहरू बौसे गर्दा हुन, माइले काकी कोदो र धानको बिउ उखाल्नेमा नै व्यस्त होलिन् कान्छो भाइ झालेर माले एकै जुवामा नारेर दिनभरि खेत जोत्दै लगाउँदै जेठी बहिनी अलि सानी नै छे अलि खेत न र कहाँ सक्थ्यो र अलि काट्न सघाउन सक्ने सम्मत भए हो मेरो जीवनसङ्गिनी खल्लो मान्दै मेलापात गर्दै हुन् आहा साँच्चै त्यो गहिर खेतको आलीमा रोपेको मास कस्तो मज्जाले फलेको होला है खेतको आलीमा भर्खरै टुसाएको भटमासको कलिलो टुसाहरू त ढुकुर र तामे ढुकुरहरूको हुल मिलेर सबै निकालिदिएका होलान् आलीमा डिलमा बसेर भटमासको रक्षा गर्ने केटाकेटीहरू नुहाउँदा सबै ढुकुरहरूको बदमासले आएको होला वर्तमान राजनीतिले अभिप्रेरित भएर खेलिएको एउटा गणराज्य साथीहरूले मेरो गाउँको खेत र खेतबारीसम्म बग्ने कुलो पनि काटिराखेका रहेछन् भन्ने सुनेको थिएँ पानी न होता कति गाँव बेस कृषक आकाशतीर हेड़े दे जल देवता पुकार हो बिचारी मेरी आमा एक्ल छिन् कति खेरा भ्याने होली उ एक ही संभवतः सघाऊला काची तो अच्छी नहीं वस्तु भाव घर फर्क गाई वस्तु को ड्रेसिएको जुका खरानी हालेर लगाउँदै टिप्दै होलिन् बुबा पनि बितिसक् हाल्नुभयो घर हाल भएको छ बेहाल भएको छ मैले यहाँबाट खर्च पठाउनु पर्ने पठाएको पनि छैन के गर्नु खै विदेश विदेश भन्छन् सबै तर विदेशमा सोचेको जस्तो पनि हुन छ रहेछ भन्ने साह्रै दुःख लागिरहेको छ उफ यो समयमा यहाँ मलाई पटक्कै निन्द्रा लागेको छैन गाउँघरको साह्रै यादले सताएको छ मलाई जसरी पनि यो साल त घर फर्कनै पर्छ यो घर फर्किन पाइयो भने अवश्य मेरा ती गाउँका दाजुभाइ सबै मसँग रमाउनेछन् अन्त्यमा सङ्कोच नमानिदिनुहोला उही तपाईँहरूकै भाइ तपाईँहरूकै छोरा सुजन समयोगी भनेर लेख्नु भएको छ उहाँको संस्मरण लेखलाई मैले यहाँनिर रहेर वाचन गरेँ निकै सुन्दर संस्मरण लेख गाउँ छ माना फलाएर रोपेर चाहिँ मुरी फलाउने दिन पनि भनिन्छ असारलाई त्यसैले पनि आज असारै मेला पनि लागिराखेको छ धेरै ठाउँमा तपाईँ र म नै जागेनौँ भने तपाईँ र मेरो यो समयमा चाहिँ केही पनि हुने अवस्था छैन हामीले माना रोपेर मुरी फलाउने देशमा हामी जोस र जाँगर लागेर अगाडि बढ्यौँ भने अवश्य पनि तपाईँ र म बसी बसी खान पाउनेछ प्रिय मित्र यो बसाइँमा रहेर अब फेरि तपाईँकै लागि यो मिठो आवाज You've been हरि डरा हलो जोसनीति हलो जोशनी साथी ओह मे हो, माले हो मरै मरकै हो साथी डाड़ा मी हाल जो उसने साथी ओ हो माले हो, हो, हो, हो गणित दिन सबै भाइ हिना तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो आर्न सय चार तब्लो हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो आर्पन डट कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनामा हामी हेरिराखेका छौँ तपाईँकै सिर्जनहरूमा बोलिराखेका छौँ त्यसै गरी रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा विकास कडेल निश्चलजीले वीरेन्द्रनगर साथ चितवनदेखि पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु तिम्रो यादमा हर्पल रमाउन मन मात्र लाग्छ तिम्रै यादमा हर्पल रमाउन मन मात्र लाग्छ तिम्रै नामको शब्द कोरि गाउन मात्र मन लाग्छ आँखा होइन हृदयमा सजा छु तिमीलाई आँखामा होइन हृदयमा सजा छु तिमीलाई नदेखे तिमीलाई बाटो धाउन मन लाग्छ तिम्रै नामको शब्द कोरि गाउन मन लाग्छ मनसँग मन साटेर चोखो माया गरेको छु मैले मनसँग मन साटेर चोखो माया गरेको छु मैले कल्पिएका पलहरू सामु पाउन मन मात्र लाग्छ तिम्रै यादमा हर्पल रमाउन मन मात्र लाग्छ तिम्रै ै नामको शब्द गरी गाउन मात्र माना लाग्छ प्रिय मित्र साँच्चै नै त्यो आफ्नो मायलुको शब्द हुन्छ नि जुन आफूले मनपराएको मान्छे हुन्छ त्यो मायलुको भावनाहरू त अवश्य पनि कोर्न त मन लाग्छ नै तपाईँहरू मलाई नै यस्तै कुराहरू हुँदै थियो वीरेन्द्रनगर साथ चितवनबाट पठाउ पठाइदिनुभयो रचनालाई विकास कडेलजीप्रति पनि आभारी र आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पठाउँदै गर्नुहोला त्यस्तै गरी अर्को रचना पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा सङ्गीता थापा सङ्गीत भिम्फेदी मकवानपुरदेखि पठाउनु भएको रचना चाहिँ उहाँको पनि उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु मेरो हजुरले आउनु मर्जी भएको छ मेरो हजुरले आउनु मर्जी भएको छ ती नजर जुधाउनु मर्जी भएको छ उसै राम्रा चञ्चल नयेनमा तिमीले उसै राम्रा चञ्चल नयेनमा तिमीले सधैँ गजल लाउनु गाजा लाउनु मर्जी भएको छ तिनै नजरमा जुधाउन मर्जी भएको छ तिमीले ओडेको लाजको घुम्टो थोरै तिमीले ओडेको लाजको घुम्टो थोरै थोरै नै हटाउनु मर्जी भएको छ तिनै नजर जुधाउनु मर्जी भएको छ कहाँ राखेकी छौ मेरो मनहजुरले कहाँ राखेकी छौ मेरो मन हजुरले ती बिताउनु मर्जी भएको छ मेरो हजुरले आउनु मर्जी भएको छ तिनै नजर जुदाउनु मर्जी भएको छ कार्यक्रम मेरो रचनाको हामी अन्त्य अन्त्यतिर आएका छौँ तपाईँको रचनाहरू धेरै बाँकी रहे तपाईँको रचनाहरूलाई वाचन गर्ने मन हुँदाहुँदै पनि तपाईँसँगै बस्ने रहर हुँदाहुँदै पनि छुट्टिनुपर्छ अब के गर्ने समयको बाध्यता छ समयको हामी डौडिनुपर्छ समयले हामीले पर्खिँदैन रहेछ के गर्ने तपाईँको रचनाहरू धेरै बाँकी रहे क्षमा छु आगामी हप्ता म अवश्य पनि अर्को हप्ता तपाईँको रचनाहरूलाई वाचन गर्नेछु कार्यक्रमको अन्त्यमा रहेर हामी तपाईँकै सामूहिक गजललाई वाचन गर्ने गर्छौँ तपाईँकै ती सामूहिक गजलहरू सधैँका लागि जीवन्त रहन्छन् है तपाईँले मन पराउनुभएका सामूहिक गजलहरूलाई चाहिँ हामी यो बसाइमा रहेर वाचन गर्छौँ आज पनि तपाईँहरूले पठाउनुभएको सामूहिक गजलहरू अन्त्यमा वाचन गर्नेछु र तपाईँप्रति आभारी रहे जसले रचना पठाइदिनु भयो तपाईँ सबै सबैलाई आभारी रहन्छु र तपाईँले जसले मलाई इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र अन्त्यमा सामूहिक गजलमा सहभागी अनि मित्रहरूको नाम म यहाँनिर सर्त सर्ती लिन चाहन्छु राजन दिल गुरुङ तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ तपाईँ पनि सहभागी बनिदिनुभयो र त्यसै शिवगिरी हुनुहुन्छ वीरेन्द्रनगर नौ रसौली चितनका तपाईँलाई पनि धेरै धेरै धन्यवाद कृष्ण संयोग हुनुहुन्छ अनि जय भावुक मित्र हुनुहुन्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद सबै सबै साथीहरूको नाम लिने यहाँनिर मैले भेन क्षमा प्राप्ति छु अर्को हप्ता अवश्य पनि तपाईँको नामहरू म लिने कोसिस गर्ने नै छु र अन्त्यमा तपाईँको सामूहिक गजलहरू वाचन गर्नुभन्दा अगाडि राजप्रति सलाम प्रकट गर्न चाहन्छु आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि यसरी तपाईँको सामूहिक गजल वाचन गर्छु र छुटिन्छु सीतले रुजेको पात छोए आज सिधले रुजेको पात छोए आज थाम्नलाई तिम्रो हात छोए आज बहकियो मन भावनामा रोकिएन बहकियो मन भावनामा रोकिएन मायालुको मन जता छोए आज थाम्नलाई तिम्रो हात छोए आज तिमीसँग याद र त्रिसणा मुटोभरि तिम्रै छै याद र त्रिसन मुटुभरि चाहनामा समर्पणको लात छोए आज थाम्नलाई तिम्रो हात छोए आज उकाली चढेको छ आशाले जीवन उकाली चढेको छ आशाले जीवन सफलताले झरेको हात छोए आज थाम्नलाई तिम्रो हात छोए आज बोलाउँदै तिमीलाई परेलिएको इसाराले बोलाउँदै तिमीलाई परेलेको इसाराले प्रेम प्यालाको मात छोए आज शीतले रोजेको पात छोए आज थाम्नलाई तिम्रो हात छोए आज थाम्नलाई तिम्रो हात छोए आज अब भने छुट्टिनुपर्छ अर्को हप्ता तपाईँ र मेरो भेट अवश्य हुनेछ त्यति जेलसम्मको लागि छुट्टिन्छौँ क्यारी नमस्ते साहित्य र सिर्जनाको सम्मान गरौँ घुम् तर एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लै हाल्छु नि हजुर हमारा सेवाहर पल्सर सौ सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मजरा विश्वक सर्वाधिक बिक्री एक सचीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सीसी, 125 का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर